भावना जागृति चेतना र रस्तुति को समिश्रणन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ प्राविधिक मित्र मनोज विश्र र सशेन्द्र गौतमका साथ म अच्युत घिमिरे आज कवि बलराम दाहाललाई लिएर एकल कविता वाचनमा आइपुगेको छु लामो समयदेखि बलराम दाहाललाई एकल कविता वाचनमा ल्याउने मेरो सोच थियो तर के के कारणले हामी दुईजना भेटिन सकेका थिएनौ आजको समय बल्ल जुरेको छ र बलराम दाहाल कवि बलराम दाहालको धेरै परिचय मैले दिइरहनु पर्दैन दोलखामा वहाँ जन्मिनु भएको दुई साल त्रिसठी साल चौसठी साल र फेरि अडसठी सालमै अर्को दुईवटा पुस्तक उहाँका प्रकाशित छन् सौगात कविता संग्रह घरको कथा खण्डकाव्य हामी बालक बालकथा संग्रह खरानीपो भयो माटो गजल संग्रह पश्चाता बालोपन्यास फूलबारी बाल गजल संग्रह वहाँका प्रकाशित पुस्तकहरू हुन् र धेरैले उहाँलाई युट्युबमा कविता वाचन गरेको बलराम दाहाल भनेपछि पनि अझ छर्लङ्ग चिन्नुहुन्छ होला र कतिपयले प्रत्यक्ष रूपमा भेट्नु पनि भएको छ किनकि धेरै जिल्लाहरूमा उहाँ कविता गजलको तालिम दिनका लागि अथवा कविता गजल प्रशिक्षण गर्नका लागि पुग्नु भएको छ बलराम दाहाल कुनै बेला अनामण्डलीमा अध्यक्षका रूपमा पनि रहनुभयो र उहाँले धेरै कामहरू त्यति गर्नुभएको छ आज ती कुराकानी गर्दै उहाँका कविताहरू सुन्दै पनि गर्छौँ बलरामजी तपाईँलाई स्वागत छ धन्यवाद कुराकानीलाई बढाउनु भन्दा पनि तपाईँको स्वर पहिला चिनाउ जस्तो लाग्यो चिन्नीहरूले चिन्नु भएको छ सुन्न र अर गर्नु भएको छ नचिन्नेहरूले पनि त्यो स्वर सुनेपछि प्रष्ट चिन्नुहुन्छ जस्तो लाग्यो सबभन्दा सुरुमा अहिले उठेको जल्दबल्द विषयमा त देश विकास समृद्धि र सुशासनतिर लम्किरहेको छ त्यसैले कविताको शीर्षक विकास कस्तो हुनुपर्छ तपाईँको विकास कविताको शीर्षक विकासो छिटो बोको पेट जहाँ छ चामल तथा बोकेर जाहै पिठो भ्रष्टाचार उखेल जरैसँग उखेल वर्षौ सतायो पिर्यो अल्छे गर्नु हुँदैन देश अब यो सङ्गी यतामा गयो जा जा जात तराईमा लहलहरी बाला सुनौला झुला खोज्दै जात हिमालका जडीबुटी रोगीहरूमा पिला पुस्दै आँसु तजा पहाडहरूमा वर्षौ सतायो पिर्यो अल्छे गर्नु हुँदैन देश अब यो सङ्घी यतामा गयो यो ऊ त्यो म नभन तजा किन भने यो ऊ त्यो म नभन तजा किन भने तेरै भरोसा गरी पर्ख्यो पश्चिम पूर्वले कति यहाँ खेपेर बरखे झरी जङ्गे पिल्ल र त्यो सर्यो कति सर्यो बोकेर जा बन च्यो अल्छी गर्नु हुँदैन देश अब यो सङ्गीतामा गयो सम्झौता किन बोर कोसँग भयो जाजा सुगौली तजा टिस्टा काँगडका हरेक घटना जा पोल खोल्दै जा। लाग्यो दाग इमानमा किन सधै कसले कहाँ के गर्यो अल्छी गर्नु हुँदैन देश भयो सङ्घीयतामा गयो जाजा पाटन भाद भाँद तिरका संज्याल पोद्दै तजा कालो बादल भित्रको धरहरा सोद्धै र खोज्दै तजा जाजा जात उठा विकास लहरी नेपाल कस्तो भयो अल्छी गर्नु हुँदैन देश भयो यतामा गयो फरका जात विदेशी कति युवा बाजो छ बारी गरा आफै अलमलमा परेर नहरा जा जा चला पाखुरा एउटा जित्छ परन्तु अन्य जनले एउटा जित्छ परन्तु अन्य जनले हारेर तकमा भिर्यो अल्छी गर्नु हुँदैन देश भयो यतामा गयो रन्तमा एकै ठाउँ नबस्त जा घर घरै जाचम्किँदै जात जा जा जा जात नबस्त जा दस गजा जालम्किँदै जात जा सारा मानिसले भनन् सुख मिल्यो ल जिन्दगी यो फिर्यो सारा मानसले भन सुख मिलो लौ जिंदगी फिर अलछी देश भो संगीता अल्छी देश भो संगीता कति लोभलाग्द करी वाचन कर वाचन करने भी कला होंद का कविता एक किसिमको कला हुन्छ सर यसमा कला नभइकन छन्द कविताको खासै अर्थ रहँदैन कति ठाउँमा तपाईँले प्रशिक्षण गर्नुभएको छ जस्तो लेख्नलाई सिकाउनु भयो होला वाचनको कला पनि सिकाउनु भएको छ लेख्न वाचन पनि छ वाचनको कस्तो गर गर्छ भने वाचन जस्तो मैले यही कवितालाई दुई तिन तरिकाबाट वाचन गर्न सक्छु तर त्यो आफ्नो स्वरअनुसार कुन छन्दमा का कविता वाचन गर्नेवालाहरूले आफूलाई कुन छन्द आफ्नो स्वरअनुसार फिट हुन्छ त्यो चाहिँ छानेर वाचन गर्न सक्यो भने त्यो व्रत जम्छ कविता सिक्नु पऱ्यो छन्द कविता सिक्न मन लाग्यो तर नेपाली साहित्यमा रुचि मात्रै भएको केही पनि नजान्ने मान्छेले कति दिनमा सिक्न सक्छ बलरामजी कस्तो भने छन्द कविता होस् या अरू जुनसुकै कविता होस् कविताको शैली चाहिँ सिकाउन सकिँदैन जस्तो मानौँ ल यो म साधुल विकृत छन्दको यो विकास शीर्षकको कविता मैले वाचन गरेँ यसको जस्तो उन्नाइस अक्षर साधुल बिक्री छन्दको यस्तो लक्षण हुन्छ भनेर त्यो लक्षण सूत्रलाई सिकाउनु सूत्र त्यो सूत्र सिकाउन सक्यो त्यो सूत्रअनुसार रसव दीर्घ राखेर यस्ता यस्ता राख्ने है भन्दा त्यो पनि सकियो तर त्यहाँभित्रको अब कवित्व दिने जुन शैली चाहिँ सिकाउन सकिन्छ त्यो चाहिँ दिमागमा आफैले आफैले लिएर आउनु पऱ्यो त्यो चाहिँ प्रत्येक व्यक्तिको छुट्टा छुट्टै हुन्छ त्यो सिकाउन सकिन्छ छन्द कविताको अहिले अवस्था कस्तो छ त कविता कविता त सबैले भन्छन् छन्द कविहरू छन्दमा लेख्ने कविहरूको सङ्ख्या आवश्यकताअनुसार पुगेको छ वा पुगेको छैन वा धेरै छ पहिलाको भन्दा बढेको छ तर कस्तो छ भने छन्द कविता लेख्दै गर्दा छन्द कविता जुन कविहरूले छन्द कविता भएन भएन भन्छन् अथवा कसैले गद्दे कविता भएन भन्ने भने मलाई चाहिँ के लाग्छ भने छन्द कविता बिग्रेको अरूले होइन छन्द कविहरूले नि हो किनकि कसरी छन्द कविहरूले हो भन्दै गर्दाखेरि जो छन्द प्रष्ट नआउने त्यो अरूले वाचन गरेको सुनेर लयको लोभ लागेर त्यत्तिकै कोरो जो मन चाँगाएर वाचन गर्छ नि हो त्यस्ता कविहरूले बिगारेको छन् छन्द कवितालाई मात्र लय मात्र मिलाउने तर मात्राहरू बिग्र मात्राहरू बिग्रिएको हुने त्यो लोभ लएको लोभले गर्दा अनि मन चगाएर ओहत त्यसले गर्दा मनले लेखाउँदा भने वाचन गरिदिइहाल्ने हो त्यस्ताले गर्दा अरूलाई फ्रस्ट्रेसन केही कविहरू त्यस्तो भेटिँदा रहेछन् होइन यस्ता हुन्छ त्यो के अब उनीहरूको रहरलाई दबाएरै बस्नुपर्ने हो वा उनीहरूले सिक्ने कुनै ठाउँहरू हुन्छ सिक्ने ठाउँ रहर त लगेको रहर लागेरै आएन चाहिँ आए, आए तर त्यो अनुसार जस्तो को कोही हुन्छ नि त त्यस्तै ते ठाउँहरू छन् छन्दका किताबहरू निस्केका छन् कहीँ कहीँ प्रशिक्षण हुन्छन् अथवा आफू आफन्त माथि जानेका कसैलाई बसेर ल कसरी हो भनेर चाहिँ आफू अलिकति सानो भएर त्यसरी सिक्न सक्यो भने मजाले सकिन्छ त्यसमा केही होइन फेरि यसमा मैले छन्द कविहरूबाट या ऊ भनेर त्यो आरोप लगाउन खोजेको होइन त्यस्तो छन् यहाँहरूले हामी हामी प्रत्येक शब्द तपाईँ हामी सुकै पनि मञ्च जाँदै गर्दाखेरि त्यो लयको लोभले वाचन गरेको कारणले लेख्ने कविहरूलाई पनि छन्दप्रति विदृा जगाएको छन् केही कवि यहाँ एकल कविता वाचनमा छन्द कविता वाचन गर्छु भनेर आएर पुरै लय मात्रै बाहिर मिलाएर मैले फिर्ता गरेको पनि हो तिनीहरूलाई मात्र मैले कस्तो भने अझ सुध्र सुध्रिन सकिन्छ त्यसो नगरौँ भन्ने मेरो एउटा कामना मात्रै यो यो विषयको सिकाइको विषयलाई आज म निरन्तर तपाईँसँग कुराकानीमा जारी राख्छु होइन तर तपाईँको स्वर बलराम दाहाललाई बोलाइसकेपछि कुरा मात्रै गरेँ मैले भने कविता वाचनलाई चाहिँ अन्याय ठहर छ जस्तो लागेर अर्को एउटा कविता वाचन गर्नलाई अनुरोध गरेँ कविताको शीर्षक नरहेको कुनै दिन यो नरहेको कुनै दिन युट्युबमा पनि छ जस्तो लाग्छ मलाई तपाईँको भिडियो र धेरैले मन पराएको लोकप्रिय कविता अन्तर्गत पर्छ जस्तो पनि लाग्छ यो चाहिँ कस्तो भने प्रत्येक व्यक्तिका आफ्ना चिन्ता हुन्छन् त्यो चिन्ता भनेको यो फेरि गुनासोको चिन्ता होइन कसरी प्रत्येक कि त कसरी आँखामा आँसु नै आउँदैन भन्न सक्नु पऱ्यो प्रत्येकभित्र आँखामा आँसु हुन्छ यो गुनासो भन्दा पनि प्रत्येक मान्छेले भोगाई यस्तो पनि भोग्नुपर्छ है छोडा आत्यन्त हुँदैन भनेर दिनको लागि कविताको शीर्षक नरहेको पनि दिन एउटा चिन्ता सक्यो फेरि अरको चिन्ता भयो सुरु चिन्तै चिन्ता छ चिन्ताको के होला औछ नसोध कति छन् चिन्ता अहिले म भन्न सक्दिन छैन पुगेर कोठामा नरोेको कुनै दिन चिन्ता भविष्यको हैन, वर्तमान धराप छ उचाल्ने र पछार्नेको जमातै यो खराब छ वाह वाह न मात्रै हो वा वा वा वा वाह न मात्रै हो सभामा छिन का छैन पुगेर कोठामा नरो को समस्या सबका साझा नहोलान् एउटै तर छुट्टा छुट्टै समस्याले घेर्दैछ मनको घर कवि हो बाँच्न गाह्रो छाड्यो मुस्कान देखिन छैन पुगेर कोठामा नरोलेको कुनै दिन जे होस् तलब थापिन्छ कुरेर महिना हुँदिन अघिल्लो महिना बाँकी तिर्दै सिद्धिन्छ त्यही दिन जागिरै नहुने मान्छे के गर्छन् म त जान्दिन छैन पुगेर कोठामा नरोेको कुनै दिन उता जागिरको चिन्ता चिन्ता पढाइको यता घडेरी जोड्नको चिन्ता चिन्ता छ घरको उता सङ्कटा शनिहट्दैन मनमा भ्रामरी किन छैन पुगेर कोठामा नरोेको कुनै दिन पारेको पद फुस्केला भन्ने चिन्ता यतातिर पद नपाउँदा लाग्ने अरको चिन्ता उतातिर छोरा छोरीहरूको त्यो अर्कै चिन्ता छ चा लागन छैन पुगेर कोठामा नरोेको कुनै दिन ग्यास चामलको भाउ अहिले लाख पुगे पनि दिँदैन राज्यले सितै खानु पर्छ किनेर नि तिर्दैन राज्यले भाडा हामी हौ जति निर्धन छैन पुगेर कोठामा नरोेको कुनै दिन जडीबुटी सबै बेच्छन् भूसाको मूल्यमा त्यता राज्यले औषधी किन्छ सुनको मूल्यमा यता सारा संयन्त्र सम्झेर राज्यको किन हो किन छैन पुगेर कोठामा नरोेको कुनै दिन बाटा मुनतिर छ, त्रिशूली त्यो निरन्तर बाटाकै घर निष्पट्ट बल्दैन बिजुली तर यी सारा चिज सम्झेर म आफै किन हो किन छैन पुगेर कोठामा नरोेको कुनै दिन पालै पालो मही पारन मदानी मात्र खोसियो अह निस्केन घिउ आज नौ नारी सबको गल्यो के भो कसो छ सोध्दैनन् भन्दैनन् खै नहात्तिन छैन पुगेर कोठामा नरोेको कुनै दिन गुनासो मात्र सुन्दैछु भाषामा होस् कि भेषमा भने जस्तो कुनै एउटा छोरो जन्मेन देशमा मुला झै देश काटेर बाँडेको हेर्न सक्दिन छैन पुगेर कोठामा नरोेको कुनै दिन उक्लियोस् राष्ट्र यो भन्दै देखि कराइयो बिग्रेको आज गाडी झै घ्याच घ्याच गराइयो भन्नुहोस् दिए कसैले त्यो सान्तो नाखै नतर्सिन भन्नुहोस् दिए कसैले त्यो सान्तो नाखै नतर्सिन छैन ना पुगेर कोठामा बडो मिठो शैली दोलखाका कवि बलराम दाहाललाई हामी आज सुनिरहेका छौँ उहाँका विभिन्न पुस्तकहरू प्रकाशित छन् कविता गजल त्यसै गरी बालकथा उपन्यास जस्ता पुस्तकहरू बाल गदल संग्रह जस्ता पुस्तक प्रकाशित छन् र धेरै जिल्लामा साहित्यिक अभियन्ताका रूपमा हिँड्नु भएको छ जी आज एउटा कुरा सुटक्क भन्न मन लाग्यो तपाईँको मैले मोबाइलमा नम्बर मोबाइल नम्बर राख्दाखेरि बलराम दाहाल भनेर सेभ नगरेर बलराम अनाम मण्डली भनेर सेभ गरेको छु सम्झनाको लागि भनेपछि अनाम मण्डलीसँगको तपाईँको आबद्धता त्यति मेरो दिमागमा बसिरहेको छ भन्नुहोस् त कति समयसम्म तपाईँ अनामण्डलीमा रहनुभयो अध्यक्ष भएर कति समय रहनुभयो त्यसमा कति समय, समय लाग्नुभयो के के गर्नुभयो अलिक जोड्न मन लाग्यो धन्यवाद सम्झाउनुभयो लगभग दुई हजार बैसठी सालदेखि बहत्तर सालसम्म दस एघार वर्ष त्रिहत्तर सालमा मैले छोडेँ एघार वर्षसम्म कार्य समितिभित्रै रहेर अनामण्डली अनामण्डली भन्न एउटा यस्तो प्रिय आफ्नो घरभन्दा पनि बढ्ता आफ्नो पारिवारिक सम्बन्ध थियो हाम्रो कुनै बेलाको त्यो किनकि हामीले आठ नौ वर्षको बिचमा एक किसिमको चाम अनामण्डली मार्फत गजलमा एउटा बहर लगायत गजलको ट्रेनिङ प्रशिक्षण विभिन्न किसिमका कार्यक्रम राष्ट्रिय गजल महोत्सव अन्तर्राष्ट्रिय गजल महोत्सवदेखि लिएर पछिल्लो चरण हामीले नेपाल प्रज्ञा प्रतिष्ठानमा मोतराम भट्टको शालिक पनि निर्माण गऱ्यौँ यो सम्झिँदै गर्दाखेरि कहिलेकाहीँ त आफ्नो जीवनभन्दा नि त्यो संस्था बढ्दा प्यारो लाग्छ अझै पनि लागिरहेको छ धेरै सबभन्दा बढ्ती बढ्ता कर्मक्षेत्र चाहिँ गजल क्षेत्रमा बित्यो र अन् अन्य कविता चाहिँ दोस्रो बाटो मेरो त्यति बेलाको तपाईँहरूले गर्नुभएको प्रशिक्षण त्यसले भनौँ न यो छन्द बहरलाई चाहिँ जसरी प्रचार गर्यो नि त्यो प्रचारले अहिले दिएको दिनलाई तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ जस्तो अहिले जस्तो बहरमा जुन अहिले आइरहेको छ एउटा बहर आइरहेको छ त्यसमा चाहिँ त्यति बेला युवा पुस्तामा हामीले ठाउँ ठाउँमा प्रशिक्षण दिँदै हिँड्यौँ उनीहरू अहिले भने सुरुमा जुन कस्तो हामीले जुन लएको मोह भन्यौँ नि सुरुमा कविता जस्तै यसमा पनि कसरी वाचन गरेको सुन्दाखेरि उनीहरूलाई पनि त्यस्तै मिठासा मिठो पनि लागेको है यसरी कसरी लेख्न सकिन्छ भन्ने उहाँलाई लाग्यो हामी ठाउँ ठाउँमा परीक्षणको लागि हिँड्यौँ धेरै गजलकारहरू बहरमा लेख्न थाले र पछिल्लो समय बहरमा नलेख्ने मात्रा अथवा आक्षरिक लय जुन पनि बढ्ता गर्दै गएकाले धेरै गजलप्रति आकर्षित छन् त्यो चाहिँ अनामण्डलले मात्रै भन्दैन फेरि अहिले त सबैतिर चाम गजलको मात्रै छ त्यसरी समग्रमा त्यति बेला एउटा हामी कसैले फुर्सद थियौँ त्यति बेला कसैको बिहाबारी केही भएको थिएन जागिर थिएन एउटा पढ्दै थियौँ जो जहाँ जाउँ भनेर एउटा ग्रुपै जान्थ्यो हामीले टोली जान्थ्यो जुन टोली गरेर एउटा मञ्च थर्काउँथ्यो हल्लाउँथ्यो तर अहिले त बिस्तारै अब सबै आफ्नो जागिर क्षेत्र आफ्नो पेसा हुँदाखेरि अलिकति संस्था पनि पहिलाको जस्तो रफ्तार लिइरहेको छ सायद अब फेरि लेला तब यो धरें प्रशिक्षण भी करून तो यो धरें मैला प्रशिक्षण करने मैं छंद कर कह सिको तब को पढ़ाई भी जोड़ कि आँस पढ़ाईसंगे हो जोड़ मई में कक्षा आठ में पढ़् थे यहां रानी पोखरी दराई स्कूल तैं पढ़ाखि संस्कृत का श्लोक गुरु सुना अभी बहुत मीठो लगे हो कस्तों मिठो बाचन लयलेन करनी पो कसरी सीक्ने भूर सीखिए पच्छ उत्तर मध्य बाल्मीक कैंपस आदा तस्वीर पढ़् पद छंद अलंकार कोर्स अनेंटर बढ़ता मोह जागो अर्क नहीं मिनजारा संस्कृत छात्रा बस त्यहाँ पहिला एकपल्ट राष्ट्रकवि माधव घिमिरे आउनुभयो प्रमुख कतिको रूपमा अनि हामीले पहिला थाहा पायौँ लेखनाथ पौडेल पनि यहीँ बसेका घिमेरे पनि यहीँ बसेका भनेपछि बढ्ता श्रद्धा जागो अनि त्यसपछि उहाँको सुरुमा गौरी लगायतका कृतिहरू हेर्न थाल्यो अनि त्यहीँ अरूहरू अग्रजर हुनुहुन्थ्यो उहाँहरूबाटै छिक्दै जाने क्रममा अनि त्यहाँसम्म आयो जस्तो मजासँग आफू हाम्रो आँखाले हामीले नै अनुभव गरे जस्तरी फेरि कवितातिर लगेँ मैले आज धेरैभन्दा धेरै कविता सुन्ने रहरले गर्दा कुराकानीको क्रमलाई रोक्दै एउटा कविता फेरि सुन्ने रहर गऱ्यौँ डायरी छ पुस्तक छानी चा, छानी कुन पढौ भन्ने डायरीलाई राखेर सौगात पुस्तकबाट गजल छान्दै हुनुहुन्छ बलराम दाहाल आज हामीसँग कविता एकल कविता वाचनमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ तपाईँ सुनिरहनु भएको छ यो जिन्दगी आज छ साधनामा भागे म सुरुमा निदाए संसार मैठो किन्नु रहेछ आए बोकेर यो शामल जिन्दगीको वर्षौ बितेको छ म दौडिएको भरिन्छु एकातिर फैलिँदैछु चुहिन्छु अर्कातिर जितिँदैछु यो जिन्दगी एक रहेछ खाता भरिन्छ पाना रहदैन गाता गुणानले वृद्धि भएन भन्छौ हामी अझै जोड घटागुमा छौ यो जिन्दगी नै चलचित्र जस्तो भेटिन्न निर्देशक छैन जस्तो केही हराए सरी जिन्दगीमा टन्टा छ नाना थरी जिन्दगीमा गाए लगाए कति गीत प्रित आभारको भार नभो प्रतीत छ श्यामको याम सुदीप बाल्दै गाल्दै पगाल्दै मोहेणे सँगै मोलारी नै गाल्छ पगाल्छ अर्को गोटी यतै चाल्छ उचाल्छ अर्को षड्यन्त्रका यन्त्र बनेर चर्को चण्डा लजाइ चोर छ निचोर छ यो जिन्दगी छ जिन्दगी यो तल गुण्डकीमा लाए चलाए कति बन्दकीमा छ बाँच्न जान्दा अनमौल गोल बाँच्नै नजान्दा कति भद्र गोल यसो गरे हुन चकी भन्छु हुन्न उसो गरे हुन् चकी भन्छु हुन्न जसो गरे जी बन उद्रिएला कसो गरे जी बन सुध्रिएला यो जिन्दगीका कलाकार खाना भए पुराना नसके खजाना घड्दैछ उत्पादन छैन भिन्न तथापि सङ्घर्ष मटुट्न दिन्न गाह्रो त गाह्रो कति आउँदा हुन् साह्रो पसारो पलमा पुर्याउन् उद्योगको योग हुँदैन छोड्न माली हिमाली बनकुञ्जको म यो जिन्दगी खर्च कहाँ भएन बजेटको जेठ अझै बनेन सुबासको बास यहाँ छ छैन छ राच निराच निराशा छैन निन्दा प्रशंसा जति होस् मलाई छुँदैन त्यसले नगरोस् मलाई, आओ चलाओ तर छैन घट्दो सङ्घर्षको घर सण छ बढ्दो कुदाए कतिले हिलामा दाए कुदाए कतिले हिलामा काँटी किला छन् कति खुडेकिलामा तथापि मैले नबडी हुँदैन मोटा कुरामा नचढी हुँदैन मोटा कुरामा नचडी हुँदैन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा कवि बलराम दालका कविता सुन्दै हामी उहाँसँग कुराकानी गरिरहेका छौं यो क्रम जारी रहन्छ रेडियो भावना जागृति चेतना रतुति को समिश्रणल कविता कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ मोबाइलमा उज्यालो एप्लिकेशन र उज्यालो अनलाइन पनि एकल कविता वाचन संसारभर अहिले तपाईँ सुन्दै हुनुहुन्छ एकल कविता वाचनमा आज मसँग दोलखा घर हुनुभएका कवि बलराम दाहाल हुनुहुन्छ वहाँका प्रकाशित कृतिहरू सौगात घरको कथा हामी बालक खरानीपु भयो माटो पश्चाताप फुलबारी, राम्रा गजल र कविताहरू लेख्नुहुन्छ चा। आज चाहिँ हामीले कविताका प्रस्तुति विशेष गरी छन्दमा कविता वाचन वहाँसँग गरिरहेका छौं युट्युबबाट पनि धेरैले चिन्नुहुन्छ बलराम दाहाललाई र धेरै ठाउँमा साहित्यिक अभियन्ताका रूपमा पनि पुगिसक्नु भएको छ अनाम मण्डलीमा लामो समय काम गर्नुभयो त्यो हामीले अघि कुराकानी पनि गऱ्यौँ बलरामजी तपाईँलाई फेरि स्वागत गरे धन्यवाद कविता तिन चारवटा सुनिए होलान् कुराकानी पनि मिठो भइरहेको छ कविताको कुरा, कुरा गरौँ कि कविता सुनाऊ जो मैं आप दुविधा में छु मोलखा कुर से मैं सोदिन सुरूदी दोला सुंद्रावती सुंद्रावती गांव अगि आठ कक्षा दरबार स्कूल में पढ़ू भम बुझियो प्राइमरी चाहिए उड़ने कि हमें वहाँ कालिगा मध्यम विद्यालय में उता पढ़ पाइयो आठ कक्षा ते दरबार हाई स्कूल वाल्मीकि कैंपस हो संस्कृत में प्रभाव गयो गये यचार्य सको ज्योतिष में ज्योतिष नेपाल संस्कृत विश्वविद्यालय टीयू बड़ी में संस्कृत शिक्षा र संस्कृत शिक्षा में मैं एक किसिम हेजिटेशन तपाईँले नै सुरुमा जोइन गर्दा ओ के ठिक गरेँ कि बेठिक गरेँ यस्तो दुविधा भएको थियो होला कति भएकाहरू मैले भेटेको आधारमा भन्दैछु फेरि यही नभए पनि हुँदैन हामीलाई होइन छन्द सबैलाई मिठो लाग्छ छन्द चा, जान्न मन लाग्छ तर संस्कृत सिक्ने टाइम हुँदैन अथवा संस्कृतमा हामी पूर्णतः आफूलाई अभ्यस्त गर्न सक्दैनौँ यो यो दृरोधावास किन हुन्छ होला यसको कुनै निराकरण होला तपाईँ त अब अनुभव गरेर आइसक्नुभयो नि यसमा चाहिँ यस्तो मेरो व्यक्तित्वमा चाहिँ मलाई त्यो चाहिँ दुधार किन भएन भने मभन्दा अगाडि मेरो आफ्नो दाई गोविन्द दाहाल आठथै त्यहीँ पढ्नुभयो समयमै त्यो परिचय चाहिँ उहाँले नै ज्योतिष पढ्नुभयो त्यो परिचय चाहिँ म आएँ म पछाडि अर्को भाइ आयो हामी पारिवारिकसँग चाहिँ हामीलाई चाहिँ भएन तर अरु धेरैलाई तपाईँले भने जस्तो अन्यल हुन्छ अन्यल संस्कृतमा के होला कसो होला यो गाह्रो कसरी पढ्ने कहाँबाट पढ्ने के गर्ने भन्ने गाह्रो हुन्छ तर कस्तो भने संस्कृतमा अहिले बाल्मीकी विद्यापीठमा एउटा भाषा प्रेषण सिधै गरेर संस्कृत पहिला संस्कृत हाई स्कुलमा नपढेका तर मान कैंपस सं संस्कृत पढ़ना व्यवस्था तस्कूल सक सक बाल्मीकी विद्यापीठ छ महीने भाषा प्रशिक्षण हो संस्कृत जानना चाहने अब अरुण नेपाली भाग इतर का मानसर भी तैंतर भाषा प्रशिक्षण सिके छ महीना अने उत्तर मध्य वहाँ आइए में भर्ना वर्ष में दुईवटा हो वर्ष प्रत्येक वर्ष हो बुझे मजा छः महीना में त्यहाँ क्लास हुन्छ प्रेसण हुन्छ त्यहाँ भनेको कर्मकाण्ड अनि ज्योतिष यी लगायतका संस्कृतका व्याकरणहरू पहिला आधारभूत त्यो पढाइ हुन्छ त्यसमा पास भइसकेपछि अनि बल्ल आइएमा भर्ना हुन पाउँ मसँग कतिपयले सोध्नुहुन्छ सामान्य संस्कृत सिक्नु पऱ्यो भने कहाँ जाने भनेर उहाँलाई के सुझाव दिउँ उहाँलाई भाषा प्रेषणको लागि ला बाल्मिकी क्याम्पसमा के सायद खोल्दैछ आजभोलि हिजो कि अस्ति कहिले सुरु हुँदैछ त्यस्तो इन्ट्रेस्ट हुने कोही संस्कृत छन् भने त्यो भाषा प्रेषण मार्फत अनि त्यसरी पढ्न पाउने व्यवस्था छ रमाइलो गरी बुझाइदिनु भयो संस्कृत सिक्न खोज्नेहरूको लागि त्यो पनि एउटा राम्रो उपाय बाल्मिकी क्याम्पसमा जान सकियो अहिले र बुझ्न सकियो अब फेरि कवितातिर डोराउँछु बलरामजी मैले कविता, कविता सुन्छौँ हामी तपाईँको कविताको स्वरमा जुन मिठास छ त्यो कुराकानीमा मात्रै मिठास नरहन सक्छ कविताको शिर्ष प्यारो नेपाल अहिले म टुक्रे यही देखामु अब गाला आज कसमा बड़दो छ बेहालयो गड़दो छैन तथापि स्वर्ग शरीको प्यारो छ नेपालयो मेरो जीवन यो नहोस् बरु छिटै चिम्लिन्छु आँखा यही मै जस्ता कति बाँच्नु परेछ सहसा समझेर धरती यही पृथ्वीको बलिदान बिर्सिन पुगी पसला कि पातालयो चिन्ता लाग्छ सदैव स्वर्ग शरीको प्यारो छ नेपालयो जो छन् राज्य चलाउने जनहरू एउटै तर जो छन् राज्य चलाउने जनहरू एउटै छ बिन्ती तर कोठा भाग लगाउला पछि सबै अहिले बनाऊ घर ठोकौँ आज किला छ भोलि घरको छानो उडेको दिन गारो हुन्छ हुरी चलेर घरमा पानी परेको दिन पुर्खाका अनमोलती विगतका छन् सभ्यता सुन्दर हल्लिन्छन् पतका ध्वजा विपतका खाई स्वयं हण्ड मैले देख्नु छ देशको शिखरमा सौन्दर्यको आकुरा मैले लेख्नु छ भोलिको खबरमा लाली चढेको कुरा सत्तामा बहला हुने मनहरू एउटै छ सुन आबु आज जुटौ यहाँ कलुसता फाली सबै दुर्गुण संस्था छन् दल छन् र व्यक्ति पनि छन् बढ्दो छ बेहालयो संस्था छन् दल छन् र व्यक्ति पनि छन् बढ्दो छ बेहालयो तथा हो, प्यारो, कोई हो, प्यारो समकालीन पुस्ताको, को होनहार कवि बलराम दाह मीठो छंद वाचन वहां को हमी सुनी छल कविता वाचन में रहांसंगाका छी लामो समयदेखि कवितामा लाग्नुभयो साहित्यिक अभियन्ताको रूपमा लाग्नुभयो अनामण्डलीको त एक दशकको कुरा हामीले गरिहाल्यौँ यो बाहेक यो त एकदम सोखका बाटाहरू भए कविताले सन्तुष्टि त ता दिन्छ तर फेरि यथार्थमा खान दिँदैन त्यसको लागि तपाईँको आफ्नो जीविकोपार्जनको बाटोहरू अहिले गरिरहनु भएको कामहरू चाहिँ के छन् मैले सुरुदेखि सोधिनँ अब कोट्याउँदै कोट्याउँदै ल्याएँ पर्सनल कुराहरू अहिले पेसा जुन चाहिँ अहिले म लयनचोर निस्ट कलेजमा पढाउँछु त्योभन्दा अगाडि भानुभक्त मेवरणले पढाएँ आठ वर्ष चाहिँ अहिले लयनचोर निस्टमा आबद्ध छु अनि बाँकी जीवन चाहिँ यस्तै साढे एक दुई बजी पछाडिको यस्तै साहित्यिक जीवना बित्छ साहित्यिक नै बसावटी हुन्छ अब अभियन्ताको रूपमा समूहगत रूपमा नहिँडे पनि कविता छन्दहरू सिकाउने क्रम चाहिँ छ अहिले पनि कविता त नभनौँ सूत्र अहिले स्कुलमा चलिरहेको छ त्यो क्रम स्कुलहरूमा जानुहुन्छ राजधानीभित्रै कि बाहिर राजधानीभित्रै कुन कुन स्कुलहरूमा त्यसरी सिकाउनु पर्छ आजसम्मको अहिले कस्तो भने यो जुन कोर्समा राखिएका जति पनि नेपालीका कविताहरू छन् ती कविता बाहेक त्यस्तै खाले कविताका सूत्रहरू प्राय विद्यालयले बेलामा झ्याउरे छन्द अनि यस्तै टाइपका सजिला सजिला पञ्चामर यो चाहिँ उनीहरूले आफैले लेख्न सक्ने हामीले बनाएका छौँ त्यो प्रमाण छ भने अङ्ग्रेजी शिक्षा मात्रै हावी भएर गएको पुस्तालाई चाहिँ अब अबको अब पुस्ता फेरि तपाईँहरूले त्यो उत्पादन गर्ने गरी लक्ष्य राख्नु भएको विद्यालयसँग एउटा कोर्डिनेसन गरेर यस्तो छ भने चाहिँ उनीहरूलाई पनि त्यो ट्रेनिङ पनि दिने प्लस त्यही अनुसारको अलिकति सस्तो भनेको झ्याउडे र पन्ध चाहिँ उनीहरूले लेख्न सक्ने बनाउन सक्ने अभियानमा हामी त्यो यात्रामा छौँ त्यो चाँडै सुरु गर्दैछौँ अब भनौँ न जस्तो अब जर्मनीतिर अथवा अरु पश्चिमा देशहरूमा संस्कृतका कति विश्वविद्यालय छन् हाम्राभन्दा धेरै भनेको सुन्छौँ हामी हाम्रोमा आम चाहिँ त्यो चिजलाई त्यस्तो धेरै ध्यान दिएको पाइँदैन यी भारतमा पनि कति धेरै राम्रो छ संस्कृत राम्रो छ पढ्नको लागि भारत जानेहरूको अहिले पनि लर्को छ होइन किन हामी यति कन्जुस भयौँ कि हामीले बुद्धि नजानेका हौँ कि अथवा होइन यो सबै ठिकै छ कि छोड्दै जानुपर्ने विषय हो कि के होला तपाईँ तपाईँको आफ्नो अध्ययन तपाईँको अनुभव महत्त्वपूर्ण प्र प्रश्न उठाउनु भयो एउटा थोरै प्रसङ्ग जोडौँ जर् नेपालमा भन्दा जर्भन्दा पाँचवटा संस्कृत विभाग छन् नेपालमा पहिला कसै नै पहिला नबुझेर उता संस्कृत पढाउँछन् यता संस्कृत डढाउँछन् त्यो के हो भने संस्कृत भन्न कर्मकाण्ड मात्रै ओम न सुहा टपरिया कचरमा चाहिँ मलाई पनि है ओम सुहा भन्दा मात्र आते गर्ने मात्र विद्याभन्दा स आम मानिसको धारा त्यो त्यो बसौँ तर जस्तो मैले पनि जस्तो सिद्धान्त ज्योतिष पढ्दै गर्दा हामी जस्तो छैटौँ पाइथको रिसाबले अस्ति छैटौँ शाब्दी पनि आयो यो त अप्सनल म्याथमा जिया बराबर हामी यता ज्योतिषमा जिया बराबर एका पनि कोछे भनेर पढ्छौँ त्यसैलाई उतापट्टि साइन बराबर वान पनि भनेर पढ्छ फरक त जिया इन्टु बराबर हामी एक भन्छौँ ज्योतिषमा उनीहरूले साइन इन्टु बराबर वान भनेर पढ्छ हामी जिया भन्छौँ कोजिया भन्छौँ छे भन्छौँ उनीहरू सेक भन्छन् हामी कोछे भन्छौँ उनीहरू कसेक भन्छन् टेन्थ कट त्यसरी जान्छ हामी गर्नु त छैठ शताब्दी के भन्दै हुनुहुन्छ नि तपाईँले भनेको त ज्योतिष विद्या त धेरै अगाडि हो नि त जस्तो मानव सभ्यताको भएको धेरै पाँच हजार वर्षभन्दा पुरानो भयो यतापट्टि बनेको त निकै पछाडि हो त्योभन्दा अगाडि पनि त यो कसरी आयो त भन्दा ज्योतिषमा अप्सनमा जुन कुराहरू राखिएको छ पछाडि त्यो हामीले ज्योतिषमा ज्योतिष विद्या बनेको त धेरै अगाडि हो हो त्यो खण्ड कसरी आयो त भन्दा मिल्दुल्दो किन भयो त त्यो अगाडि नै हामीले पढिसकेका छौँ जस्तो हामी जिया भन्छौँ उनीहरू साइन भन्छन् हामी कोदिया भन्छौँ उनीहरू कोसेक भन्छन् उनीहरू होइन हामी कोछे भन्छौँ उनीहरू पछेक भन्छन् हामी छे भन्छौँ उनीहरू सेक भन्छन् त्यसरी लिएर गएको छ उस्तै उस्तै समानता छ एउटा कुरो अब भाषा कुरो गर्नुहुन्छ भने अब मिल्जुल्लो त्यस्तै त्यस्तै खोजेर राखो भन्नु होला त्यो नहुन सक्छ जस्तो उदाहरणको लागि हामी माता र मदर भ्रात ब्रदर सोसा सिस्टर दुई डटर नाभि नेभल हस्त ह्यान अच्छी आई यी आज लगायतका कति मिल्दो रहेछ मिल् मिल्दोजुल्दोसम्म कामहरू मिल्छन् मिल मिल अब यी सबै कुराहरू कता को, को कता गए भन्ने सन्दर्भ एउटै उत्तर के छ भने यो संसारको सबैभन्दा पुरानो भाषा संस्कृत भाषा हो संस्कृत भाषाको जस्तो उदाहरणको लागि कुनै अहिले मान मेरा बुबा अमेरिका गएर मानव बस्नुभयो भने पछिल्लो अमेरिका बस्दै गएर चाहिँ पछिल्लो छोराले अलि गुण त सरे जस्तो संस्कृत भाषा पनि पुरानो भाषा संस्कृत परेको कारणले अन्त अरू अलि यसको प्रभाव पर्नु स्वाभाविक ते तर कसो तबने प्रश्न में संस्कृत कें पछाड़ी पड़ पकृत योने कुरा को ज्ञान धेरे ठा भेन कि रही चाइना में संस्कृत कति बराबर से पढ़ पढ़ी रू महत्व बुझे वेद का कुछ जो हमी ग अंकग्रहण कर एक दस तैंत वेद को पैल्ह पुरानी मंत्र दश सहस अरुद लक्ष्यंश भाजपा वेद को मंत्र बनाइ भणना कुन अगाड़ी भा तो गणना धरें अगाड़ी का कुछ रहा हम बुझेन उदर हमी केवल चंद्रवाम चंद्रमा मनस्थ जा चंद्रमा पानी चढ़ाए बचूं उन् चंद्रमा पे आईसे हमी अनुसंधान भैन मात्र योजना मत्र हम भि सब कुछ ये थे भरी बराबर मैं भूर्ण धान सब चामल यहीं थी तर हमें भूस को मूल्य में चीज उ पठाएर सुन को औ जड़ीबुटी छह ये सुन को मूल्य में हमी औषधी काइं कहीं बनेर आमने सब यहीँ थिए सबै कुराहरू त्यो हामीले बुझ्न सकेनौँ र सायद अब त्यो रफ्तार यस्तो छ उस्तो छ संस्कृत भनेको त एउटा संस्कृत भनेको त अब के भन्यो त्यसको त यस्तो उस्तो भन्ने कुरै छैन संस्कृत एउटा प्राण हो हाम्रो एउटा त्यस्तो शक्ति हो त्यो शक्ति हामीले बुझ्न सकेनौँ तर मात्र यति के भने उतापट्टि अनुसन्धान भएर ठ्याक्क अगाडि आयो हामीले अनुसन्धान गर्न सकेनौँ फरक त्यति मिठो गरी बुझ्यो मैले फेरि कवितातिर लगेँ कवितालाई अन्याय परिसकेँ यतापट्टि हामीले लामो कुरा गर्दा कुरा मिठो छ अब यसमा एउटा अलिकति प्रेम बनाऊँ कविताको शीर्षक सम्झेर पाटो बन्द छ सम्झिने विगतको जीवन त त्यो भेटले नौलो मार्ग बन्यो त्यही नजरका घुम्ती र सङ्केतले धरती सिन्चिनु पर छ सम्झिनु यता लाग्ने छ तृष्णा जब बिन्ती आज प्रिय अनन्त सपना छाडेर जाऊ अब बजने पात कतै त्यहाँ सफरमा भेटेर टेक्यौ भने आफ्नै जीवनको बज्यो अब भने संगी त त्यो सम्झिए तिम्रा सात छुटे भने यदि सबै आफन्त टाढा भए बाटामा नरमारीला धुन बजे सम्झे रास्ता हुन्न हुँदा महत्व नहुँदा बन्ने छ झन् सर्वदा राखने ठाउँ विशाल बन्छ किन हो देखिन्च चा छाया सदा, यात्रा हो कतिखेर खै अनि कहाँ के हुन्छ थेगान के आधी जीवनमा चले मन दुखे सम्झे राव प्रिय डुल्दै आज पुग्यौ कता हिँड छाया छ चा मेरो जता रोयो साँझ तेता भने तर सधैँ खुल्ने छ ढोका यता सेलारे विपना अनेक सपना चैते हुरीले लगे खन्दै हुन्छु कुलो तिमी जलबनी जल पनि माथिल्लो तहमा पुगेर जनका आवाज पूरा गर तिम्रै तारिफमा बजुन गडगडी ताली बजुन लस्कर एई बेला मनोरम्छ त्यो विगतमा जे जे भए सिद्धिए ठुलो होइन लोकमा असल भई सम्झे राउछु खोरिया तर तिमी बस्ती बसाल्दै गर फेदी माछु तिमी कहाँ छ बिरुवा बोकी खसाल्दै झर सक्थे गर्न मिलाउँथे सब कुरा मात्रै भरोसा दिए सक्थे गर्न मिलाउँथे सब कुरा उठाउने चन करने लेखने कवि कसरी सकता नम्बर अन्ठानब्बे एकचालिस छप्पन्न सत्ताइस बहत्तर सम्पर्क रानी भू अर्थात् कहिलेकाहीँ बाल्मिकी विद्यापीठ कहिलेकाहीँ लयन्चोर निस्ट कलेजमा भेट्न सक्ने फेसबुकमा त पक्कै भेटिन्छ नेपालीमा नेपाली नेपाली ने। खोज्नु पऱ्यो अङ्ग्रेजीमा नेपाली बलराम दाह्र अङ्ग्रेजीमा बलरामदा स्पेलिङ हानेपछि भेटिन्छ सर्च गर्दा लगभग अन्त्यतिर छौँ अब एउटा कविता सुनेर अनि विधा माग्छौँ कवि बलराम दाहालका कविताहरू आज सुन्दैछौ र समयले अब नेटो काटिसके पनि एउटा कविता चाहिँ अझै सुन्ने रहर मरेको छैन कुन छन्दको सुनाउनुहुन्छ उहाँ रोज्दै हुनुहुन्छ आफ्नो डायरीबाट रोक्नै छ यात्रा अब टाढा पुग्नु छ साँझमा हिँड तिमी चुम्दै धराको धुली टाढा पुग्नु छ साँझमा हिँड तिमी चुम्दै धराको धुली एक्लै जान मलाई छैन मनहे त्यो दिवेताको चुली पुग्छन् चैत बता सझै सहरमा फैलेर हल्लाहरू पुग्छन् चैत बता हल्लाहरू देखिन्न किन माहुबाट सन्तुष्ट चल्लाहरू घरदो मेला छ दाजु भाइहरूमा गड्दो छ झन बाडुली एक्लै जान मलारी छैन मनहे त्यो देव्यताको चुली ती ढुङ्गे युग देखिका रहरिला छन् सभ्यता श्र सिङ्गो मानवता छ कोकिल गला पूर्वीताको कला सगलो राष्ट्र बनाहुला हिँड सके जोडे दुबै अञ्जुली सगलो राष्ट्र बनाहुला हिँड सके जोडे दुबै अञ्जुली एक्लै जान मलाई छैन मनहे त्यो दिव्यताको चुली सारा मानव काम मा तपमा सिङ्गो धरा धाममा मैले के छ चढा फल यहाँ निस्वार्थको नाममा राखी केही अवशेष यो हृदयमा संसार सारा भुले एक्लै जान मलाई छैन मनहे त्यो देव्यताको चुली पृथ्वीमा जब कल्प वृक्ष लहरा डुब्छन् छुदै सागर कल्पेको छु सदैव सुन्दर धरा यो विश्व एउटै घर देऊ साथ तयारिमी देउ साथ तयार रह अब तिमी फाली संयौं खुल्दुली एक्लै जान मलाई छैन मनहे त्यो दिको चुली एक्लै जान मलाजी छैन मनहे त्यो दिको चुली धन्यवाद बलरामजी हाम्रो कार्यक्रममा का आएर एकल कविता वाचनमा मिठा कविताहरू सुनाइदिनु भयो हित मरेको छैन अर्को कुनै श्रृङ्खला म फेरि तपाईँलाई दुखा दिन्छु आजको लागि हार्दिक धन्यवाद धन्यवाद र अचुसा जहाँ जाँदै नेपाली गजल र कवितामा अगाडि बढ्दै गरेका युवाहरूप्रति तपाईँले जुन एउटा सबैलाई जुन गुण लगाउनु भएको छ मेरो व्यक्तिगत तर्फबाट सबैको तर्फबाट तपाईँलाई तर विशेष आभार र यो आज सबैतिर जो सुनेर बसिरहनु भएको छ यहाँहरू प्रतिक्रियाका लागि हस्त कवि बलराम दाहालसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अचुर घिमिरे आजको एकल कविता वाचनबाट विदा हुन्छौ सा। अर्को साता फेरि भेटघाट गर्नेछौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको